De de Russians, नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ हामी आज एक श्रृङ्खलामा पूरा हुने कथाहरू लिएर आएका छौं आजको कार्यक्रममा माया ठकुरीको कथा संग्रह आमा जानुहोस् भित्र संग्रहित केही कथाहरू वाचन गर्नेछौ माया ठकुरीको नजुरेको जोडी कथा संग्रह 2030, गमलाको फूल कथा संग्रह दुई हजार तेत्तीस सांगो तरेपछि चौतारो साक्षी छ दुई हजार र माया ठकुरीका कथाहरू 2048 हजार अडचालिस प्रकाशित भइसकेका कथा संग्रहहरू हुन् यो कथा संग्रह जसबाट हामी आज कथा सुनाउँदैछौं आमा जानुहोस् शीर्षकको कथा संग्रह वहाँको गीत संग्रह इन्द्रधनुष दुई हजार प्रकाशित भएको थियो माया ठकुरीको जन्म उन्नाइस सय छयालिस जुलाई भएको हो वाली रत्नश्री सुवर्ण पदक 2035, हजार पैंतीस मैनाली कथ पुरस्कार दुई हजार एक चालीस शिक्षा पुरस्कार दुई हजार पुरस्कार दुई हजार खिल शर्मा राजीव लोचन जोशी स्मारक पुरस्कार 2063 हजार त्रिसठी लगायत का पुरस्कार द्वारा विभूषित मया ठकुरी को संग्रह आमा जानस भिंग्रहित अब हमना कथ को शीर्षक आजभन्दा झन्डै चौवालिस पैँतालिस वर्ष अघिको कुरो हो त्यसबेला म एघार वर्ष कि थिएँ म आमाको गर्वमा छँदै मेरो बुबाको मृत्यु भएको कुरो मैले आमाको मुखबाट सुनेकी थिएँ हम तीनवा ससना कोठा घर को थी जिसमें मेरी दाजु थी आमा राजू कर्णवीर बस्ने गद्यों एवं कोठा में मदथ्यू भग को अर्क कोठा में दाजू सु म र मेरी आमा सुत्ने कोठामा पूर्वपट्टिको भित्तामा काठको फलेक ठोकेर त्यसमा शिव पार्वतीको सानो फोटो राखिएको थियो मेरी आमा हरेक साँझ बिहान त्यस फोटोका अघि चोखो पानी फूल राखेर दियोबत्ती बाल्ने गर्नुहुन्थ्यो त्यति मात्र होइन उहाँ धुपौरोमा बलेको कोइला राखेर त्यसमा धुपको धुलो छर्काँदै सबै कोठामा डुलाउने गर्नुहुन्थ्यो धुपको सुगन्धित बास्ना घरभरि फैलन्थ्यो मेरा दाजुले बल्ल तल्ल प्रवेशिका उत्तीर्ण गरेर एउटा प्रेसमा कम्पोजिटरको जागिर खान थाल्नु भएको थियो त्यस समयमा दश कक्षा उत्तीर्ण गरेको मानिसलाई पढे लेखेको मानिस भनेर सबैले आदर गर्दथे दा एउटा दाजुको कमाईले हामीलाई राम्रैसँग खाना लाउन पुग्ने भए तापनि हाम्रो आमाले पहिलेदेखि आफूले गर्दै आएको ज्यालामा स्वेटर बुन्ने काम छोड्नु भएको थिएन मेरो एउटा दिदी पनि थिइन् उनको विवाह भएको करिब दुई वर्ष जति भएको थियो मेरो दिदीको जिउडाल र रूप रूपरङ्ग खुबै राम्रो थियो उमेर पनि उनको यस्तै अठार उन्नाइस वर्षको हुँदो तरिका दिदी माइत बस्न आउँदा उहाँ बिनाजुको विषयमा अनेक थरीका कुरा सुनाएर मलाई चकित पार्ने गर्नुहुन्थ्यो तेरो बिनाजु मलाई असाध्यै माया गर्नुहुन्छ मसँग एकछिन पनि छुट्टिन मन गर्नुहुन्न बिहे अघि त मलाई अर्काको घरमा चिन्दै नचिनेको मानिससँग कसरी जीवन बिताउन सकुन्ला भनेर असाध्यै पिर लाग्दथ्यो तर अहिले मैले तेरो बिनाजुको माया पाएर आफूलाई समेत बिर्सेकी छु दिदीले पिनाजुको विषयमा कुरा गर्दा उहाँका गाला राहता हुन्थे र उहाँको अनुहार नै उज्यालो हुने गर्दथ्यो दिदी तपाईँलाई कसरी थाहा भयो पिनाजुले तपाईँलाई धेरै माया गर्नुहुन्छ भनेर म जिज्ञासा राख्दथेँ दत लाटी कस्तो कुरो सोधेकी ल ल भोलि पर्सि त पनि ठुली भएर बिहे भएपछि थाहा पाउलिस् नि पहिले आफूलाई माया गरेको कुरो कसरी थाहा पाइन्छ भनेर दिदी मतिर हेरेर हाँस्दै भन्ने गर्नुहुन्थ्यो भन्छन् मानिसको जीवनमा दुःखको पहाड खस्नु छ भने कुनै पूर्व सङ्केत नदिएर पनि खस्न सक्दछ जसले गर्दा मानिसको जीवन तहस नहस हुन्छ मेरो दिदीको जीवनमा पनि त्यस्तै भएको थियो बिनाजु असमयमै बित्नु भएको थियो असामयिक मृत्युको कारणले मेरो दिदीको जीवनमा अकल्पनीय आँधी बेरि आएको थियो जवानपतिको असामयिक मृत्युले गर्दा मेरो दिदी विक्षिप्त जस्ती भएकी थिइन् बिनाजुको मृत्यु पश्चात उनका सासु ससुराले उनलाई पोइटोक्कुई भनेर घरबाट निकालिदिएका थिए त्यसैकारण दिदी माइतमा आएर हामीसँगै बस्न लागेकी थिइन् दिदीको श्रृङ्गारविहीन रूप र उनका उदास आँखा देखेर हाम्रो आमा अम र दाजुलाई मात्र होइन मलाई समेत साह्रै नै नराम्रो लाग्दथ्यो पापि पापि दिदीको अवस्था देखेर आमा रोएको बेला आमालाई सान्त्वना दिँदै दाजु भन्ने गर्नुहुन्थ्यो आमा तपाईँ किन पीर गर्नुहुन्छ मेरो बहिनीलाई म जीवनभरि मसँगै राख्नेछु उसलाई कुनै प्रकारको दुःख हुन दिने मेरी दीदी मई तो बस्ना करीब दुई वर्ष जी थो घर में दाजू को बिहे को, को कुरो चलना लगे थी दाजूला केटी रोजाए आमा मुहारी भिताए से घर में उपरखोटी ला बस्ने दाजू को बिहे साधारण किसिमु नेापनी मैं भी बिहे को, को चहल पहल निके रोको मैं अज्न प्रश्नसंग समझना दाजू ने बिहे कर दुलई भिता राति करीब आधी रात में एक्काशी मेरी दीदी रुने चिच्याने छटपटाने रगडग काम नेकी थीं राता बलढ्याङ्रे आँखा चारैतिर घुमाउँदै डक कामिरहेकी दिदीतिर हेरेर दिदीलाई के भएको आमा भनी मैले सोधेकी थिएँ फुकिए भएको कुन्नी गुत लागेको जस्तो छ बिजुवालाई डाकेर देखाउनुपर्छ अनि मात्र थाहा हुन्छ आमाले भन्नुभएको थियो दाजु साथी लिएर अर्को गाउँमा गई बिजुवालाई लिएर आएका थिए बिजुवासँगै उसको एउटा चेलो पनि आएको थियो त्यो बिजुवा बलिष्ठ शरीर भएको एउटा अद्वैस्य मानिस थियो बिजुवाले आउने दिदीको नाडी छापेको थियो बिजुवाले दिदीको नाडी समाउन दिदी आँखा चिम्म पारी अघिपछि गर्दै झोङ्न लागेकी थिइन् नहीं माने, नहीं माने पापी अहो म यहाँलाई त पिसाचिनीले छोएको जस्तो छ खै अक्षता र धुप दिनुहोस् उहाँ एउटा अङ्खुरामा चोको पानी पनि ल्याउनुहोस् बिजुवाले मेरी आमालाई हराएको थियो त्यसपछि बिजुवाले के के मन्त्र जप्दै अक्षताले दिदीको शरीरमा हान्न थाल्यो बेला बेलामा उसले अन्जुलीभरि पानी लिएर दिदीको शरीरमा छर्किने काम पनि गर्न बिजुआ चामल और पानी को हुती हुती दीदी को शरीर में चर्किी दीदी अज बड़ी बेगसम काम नहीं करी थी ये दुनिया, ये दुनिया मलाई चिनेको छैनस् म पिसा चिन्यो पिसा चिनी मैले यो केटीको शरीरमा प्रवेश गरिसकेको छु यसर्थ मलाई भगाउने प्रयास गर्नु व्यर्थ छ बरु मलाई पूजा गरेर राख मलाई सन्तुष्ट पार मेरो कुरो मानिनस् भने म यो घरको सबै प्राणीको रगत जोसेर मार्नेछु हुँ हु, बर मा हो आँखा चिम्म गरेर अघि झुम्दै गरेकी मेरो दिदीको मुखबाट बर्बरा हाट निस्केको थियो त्यसपछि त्यो आधी रातमा गाउँबाट कालो कुखुरो खोजेर त्यसलाई काटेपछि त्यसको रगतमा चामल मुछेर दिदीको शरीरमा जताततै छर्किँदै मन्त्र पढे बिजुवले है मुझे बा... दिदीको अवस्था बल्झिरह्यो प्रायः आधी रातमा दिदी काम्ने र चिच्याउने गर्दा आमाले तेही बिज्वाला डाक्न पठाउने गर्नुहुन्थ्यो हामी आमा त्यो बिजुवा आएपछि उई कुखुरा काट्ने अक्षता छर्ने थाल ठटाउने काम हुन्थ्यो कहिलेकाहीँ त त्यस्तो बलिष्ठ शरीर भएको बिजुवालाई समेत दिदीलाई नियन्त्रणमा ल्याउन धौधाउ पर्दथ्यो कारण बिजुवाले दिदीको नाडी समाउन साथ उहाँ बिजुवामाथि झम्टिन पुग्नुहुन्थ्यो र कहिलेकाहीँ त उसको हात समातेर आफ्नो मुखमा लगि टोक्ने प्रयास पनि गर्नुहुन्थ्यो यो क्रम लामै समयसम्म चल्यो यसबाट दाईलाई पनि दिक्क लाग्न थालेको थियो पछि पछि त दाइलाई उठाउन खोज्दा वहाँ ढोका खोलेर झर्किँदै सधैँभरिको के चरा हो यस्तो राम्रोसँग निदाउनु पनि नपाइने भन्ने लाग्नु भएको थियो दिदीलाई त्यस्तै रोगले च्याप्दा म र आमाले उहाँलाई सम्हाल्न सकेनौ र दाई भाउजू सुतेको कोठाको दैलो निकै बेरसम्म डक्टर आएपछि बल्ल ढोका खोलेका थिए दाईले यहाँ बहिनी भने पिसाचिनीले अठ्यार छटपटिरहेको छ तिमीहरू चाहिँ सुनेर पनि नसुनेको जङ्गरी दैलो धुनेर बस्ने भनेर आमाले दाई बाजूलाई निकै जपार्नु भएको थियो यो सधैँभरिको के नाटक हो कुनी एक दिन त दिदीलाई बिजुवाले मन्त्रतन्त्र गर्दै गरेको बेला भाउजूको मुखबाट अनायासै कुरो थियो मेरै छोरीलाई बिरामी परेको बेला तैँले नाटक गरेको हो भन्ने ठानेकी रहेछस् लाजपछि किराण तँलाई लोग्ने भए पुग्ने रहेछ तैँले यो घरमा पाइला टेकेकी दिनबाट मेरो छोरीको यो दुर्गति भएको छ अलग छिनी भाउजूलाई निकै रिसाएर गाली गर्नुभएको थियो मेरी आमाले काली गरेको भोलिपल्टै भाउजू माइत गएर बस्नुभएको थियो भाउजू माइत गएपछि दाजु पनि कुनै न कुनै न्यु पारेर आफ्नो ससुरालीतिर गई रात बिताउन थाल्नु भएको थियो एक रातको कुरा हो दिदी पहिले पहिले झेन्जकल्टा फिँचाएर बल ढाङ् आँखा जारेतिर घुमाउँदै डकडग कामिरहेका बेला त्यस बिजुवाले दिदीको दुवै कुममा आफ्नो दुवै हातले समातेर उहाँलाई थुम्थुमाउने थुम प्रयास गरिरहेको थियो त्यतिकैमा दिदीले कामदै भन्नुभएको थियो र रातो अक्षता लिएर मेरो ढाड माडिदिए ढाड माडिदिए यस बिजुवाले पछिल्लोतिरबाट दिदीको चोलो अलिक माथि सारेर अक्षताले दिदीको ढाड माडिदिन थालेको थियो हे परमेश्वर हामीले केही गल्ती गरेका छौँ भने हामीलाई अज्ञानी सम्झेर माफ गरिदिनुहोस् र यो केटीको शरीरबाट निस्केर अन्त्य गरेर बिलिनु हुनुहोस् बिन्ती छ दिदीको ढाडमा रातो अक्षता दल्दै बिजुवाले भनेको थियो हाहा गर्दै अट्टाहास बिजुवाको कुरो सुनेर दिदी अट्टाहास गर्दै आँसेकी थिएन कहिलेकाति दिदी कामदा कामदै दाँत बाँधेर भुइँमा लडीबुडी गर्न लाग्नुहुन्थ्यो त्यस्तो बेला बिजुवाले आफ्ना औनाले दिदीको मुख खोल्ने प्रयास गर्दथ्यो मलाई त कतै तिदेर बिजुवाको औँलो टोकिदिने हो कि भनेर डर लाग्दथ्यो तर अचम्म उनले बिजुवाको औँलो कहिले पनि टोकिनन् म दिदीले अनौठो क्रियाकलाप गर्दा राति अबेरसम्म चकित भएर उनलाई हेर्ने गर्दथेँ र मलाई दिदीको रुवाई छटपट्टि र अन्य क्रियाकलापमा चाख लाग्न छोडेको हुनाले घरमा जस्तो सुकै होहल्ला भए तापनि मस्तसँग निदाउन थाले कुनै कुनै दिन म बिहान उठ्दा त्यो बिजुवालाई भान्सा कोठामा भएको सानो खटियामा सुति राखेको देख्दथेँ के गर्ने हिजो राति तेरै दिदीले आधी रात बिद्दासम्म बेसरी दुःख पाए बिजुवा नानी नभएको भए मलाई साह्रै पर्ने थियो धन्य बेला बेला यसो सोध्न आउँछन् र मात्रै नत्र घरमा तेरो दाजु पनि नभएको बेला मेरो के गति हुने थियो त्यसै कारण राति यस्तै सुत्या हुन्छ भोलि बिहानै जानु भनेर राखेकी हो मैले बिजुवाको विषयमा भन्नुहुन्थ्यो आमा बिजुवाले दिदीको उपचार गर्न थालेपछि बिस्तारै बिस्तारै मेरो दिदीको स्वभावमा परिवर्तन आउन थालेको थियो उनी पहिले जस्तै हाँसेर बोल्ने एक्लि हुँदा गुनगुनाउने र कोरी बाटी गरेर सफा बस्न थालेको थिए पकाइ तुलाइ गर्नमा पनि दिदीको रुचि बढ्न थालेको थियो अबदेखि त्यस बिजुवालाई मेरो घरमा खुट्टै राख्न दिन्न दुनियाँले नानाथरीका कुरा गर्न लागिसकेका छन् तपाईँ भने आँखा बन्द गरेर बस्नुहुन्छ एक अचानक दाजु घरमा आमासँग पराउँदै भनेका थिए यो कस्तो कुरो गर्दैछस् बाबु उसले त तेरी बहिनीलाई जीवनदान दिएको छ अरूको कुरो सुनेर यसरी बिना सी तिमी रिसाउनुहुन्छ दाजुको कुरो सुनेपछि आमाले दाजुसँग भन्नुभएको थियो त्यो सब म केही जान्दिनँ त्यो नआएर मेरी बहिनी मर्छ भने मरोस् तर म त्यसलाई मेरो घरमा पाइला राख्न पनि दिन्न दाजुले दृढ स्वरमा भनेका थिए आफूहरू लोभी सास्नी सल्लाह गरेर मलाई यस निकाल्न खोजेका नि दाजुले आमासँग भनेको कुरो मैले दिदीलाई सुनाउँदा उनले भनेकी थिइन् तर केही समयको अन्तरालमा नै एकरात मेरी दिदी कसैलाई थाहा नदिई घर छोडेर हिँडिन् पापी जिया, जिया, जिया मलाई त पहिल्यै थाहा थियो त्यसलाई पिसाचिनी लागेको होइन बैँस लागेको भनेर दिदी त्यही बिजुवासँगै बस्न थालेपछि भाउजूले आफ्नो प्रतिक्रिया जनाइन् मेरो छोरी सबैको यला भएकी हुनाले त्यस्तो मेरो अशिक्षित बुढोसँग बस्न बाध्य भएकी हो आमाले चित्तमा गाँठो पारेर भन्नुभएको थियो तिम्र दीदी को शरीर मंत्र को बल ने पिशाचिनी बगन तो सफल भं तर तिम्र दीदी ने ना आपू पिशाचिनी भर मेरो आपने प्रेम जाल में फंसाएं अब तो मीवन पर्यत यह जाल उम कर सक महीना पश् म दीदी भेटना उनको घर में ज्यादा बीजुअनाजूल ने हाँस्ते मतर हेर बने कार्यक्रम श्रुति संवेग अहिले तपाईँले सुनेको कथाको शीर्षक हो पिसाचिनी यो कथा हामीले माया ठकुरीको कथा संग्रह आमा जानुहोस भित्र संग्रहित कथा वाचन गरेका हौं यसै संग्रहभित्रबाट अरू कथाहरू पनि वाचन गर्नेछौ केही बेरमा उज्यालो सुन्दै गर्नुहोला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 कार्यक्रम श्रोते सम्भमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै कञ्चनपुरको रेडियो राष्ट्रिय कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश दार्चुलाको नयाँ नेपाल एफएम दार्चुला एफएम र रेडियो मल्लिकर्जुन बैतडीको रेडियो सनशेर अछामको रेडियो रामारोसन सुर्खेतको रेडियो भेरी र बुलबुली एफएम कैलाली टिकापुर र गोलरियाको फुलबारी एफएम कैलालीको रेडियो अप्पी कैलाली एफएम दैलेखको ध्रुवधारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला सल्यानको रेडियो राप्ती बाँकेको रेडियो कोहलपुर नेपालगंजको रेडियो बागेश्वरी कपिलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेशुङ्गा बुटबलको रेडियो रिपब्लिक दाङको रेडियो, रेडियो मध्यपश्चिम रेडियो प्रकृति एफएम र नयाँ युग एफएम दाङको हाफ्रे एफएमबाट श्रुतिसम्म सुन्दै हुनुहुन्छ इसेगरी रेडियो प्यूठान बाग्लूंग रेडियो शार्थी एफएम रलकोट एफएम गोर्खा को गोरखाली एफएम तनहू रेडियो भानुभक्त रेडियो ढोरबाराही रेडियो बंदीपुर रट एफएम पोखरा रेडियो तरंग पाल् को पश्चिमांचल एफएम रेडियो रामपुर रूकूम रेडियो सीस्ने फलिवास रेडियो पर्वत चितवन रेडियो अर्पण रेडियो त्रिवेणी रेडियो चितवन मकवानपुर के एफएम काब्रे धूलीखेल रेडियो शेफ नुआकोट रेडियो त्रिशुली रेडियो जाल्पा श्रुति समय सुनी रह इसेगरी दोलखाजीरी को रेडियो हिमाली खोटांग हलेसी एफएम रामेप को रेडियो तीनलाल रौतहट को नुन्थर एफएम सरलाही को रेडियो एकता डुकडुक्की एफएम र मुक्तेश्वर एफएम रेडियो बर्दीवास जनकपुर एफएम भोजपुर रेडियो चोमलुंग एफएम रेडियो तेरहथ्म को शिखर एफएम तरान विजयपुर एफ मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज इटहरीको सप्तकोशी एफएम चापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज माया ठकुरीको कथा संग्रह आमा जानुहोस् भित्र संग्रहित कथाहरू सुनिरहेका छौं माया कथा बारे बाबानी घिमिरे लेख्नुहुन्छ कथा कत्ने र बुझ्ने सिप चाहिँ उनको आफ्नै तर समग्रमा पीड़ा र प्रताड़ना र पीरै पीरको मर्मस्पर्शी उद्घाटन र त्यसमा कला संयोजन नै उनको कथाकारिताको वैशिष्ट्य हो जीवन संघर्षको अंगेनामा तप्त भएरै निष्पृत छन् उनका कथाहरू र कथाभित्रका कथाहरू त्यसै गरी माया ठकुरीको कथामाथि डाक्टर गोविन्दराज भट्टराई लेख्नुहुन्छ प्रस्तुत संग्रह वर्तमान समयका कतिपय छाप र कतिपय मानवीय प्रवृत्तिका सर्वकालीन चरित्र बोकेर आएको छ प्रत्येक कथाको सहजताले र स्वाभाविकताले गर्दा त्यो जीवन्त लाग्दछ त्यसै गरी रामप्रसाद गेवाली माया ठकुरीका कथामाथि लेख्नुहुन्छ माया ठक्ररीका कथाहरू पढ़ेरमा सबैभन्दा बढ़ी प्रभावित भएको पक्ष चाहिँ तीनमा भेटिने सम्वेदनाको प्रगाड़ता र सामान्य घटनालाई दिइएको मार्मिक र कौतूहपूर्ण विस्तृति एवं प्रस्तुति हो कार्यक्रम श्रोति सम्वेगमा माया ठकरीको कथा संग्रह आमा जानुस भित्रको शीर्ष कथा अब अववाचन हुन्छ छयासी वर्ष पुग्न लाग्नुभयो कि मेरी वृद्ध आमा कोठामा पस्नासाथ कोठै वास् गनाउँछ मेरो चौध वर्षीय छोरो मनिष बाह्र वर्षीय छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् मलाई बडो असजिलो लागेर आउँछ मनले नचाहँदा नचाहँदै पनि म आमातिर हेरेर भन्दछु आमा जानुहोस् कोठामा गएर सुत्नुहोस् निरकुरु कुरो साथ मानविक कुरो थप्दै भन्छन् हो त नि यहाँ या यी बुढाबुढीहरूसँग बसेर के गर्नु बरु कोठामा गएर आरामसँग सुत्नुहोस् हाम्रो कुरो सुनेपछि आमा केही नबोलिकन एक ट्रक लाएर मतिर मात्र हेरिरहनुहुन्छ त्यो क्षेण आमाका ती विषादपूर्ण दृष्टिमा निहित असंख्य गुनासाहरूले मलाई भित्रभित्रै मर्महत तुल्याउँछन् तर म मौन रहन्छु आमा शिथिल गतिमा आफ्नो कोठातिर लाग्नुहुन्छ <laughs> मलाई थाहा छ आमालाई पनि हामीहरूसँग बसेर कुरा सुन्न मन लाग्दछ टिभी हेर्न मन लाग्दछ र उहाँ परिवारको न्यानो स्पर्शलाई अनुभूत गर्न चाहनुहुन्छ तर वर्ष दिन पुगिसक्यो आमाले चाहेको जस्तो यहाँ केही पनि भएको छैन आमाको दयनीय अवस्था देख्दा मेरो मन वेदनाले फाटेर आउँछ तर म विवश छु मैले चाहेर पनि मेरी जन्मदात्री आमालाई खुसी दिन सकेको छैन कहिलेकाही त आफैलाई धिक्कार्न मन लाग्दछ यो पनि थाहा छ कि म टुलाई हुर्काउन बढाउन र शिक्षा दिलाउनमा मेरी आमाले मानसिक पीड़ा मात्र होइन शारीरिक श्रम पनि खेप्नु परेको थियो त्यति मात्र नभएर उहाँले मेरो घर गृहस्थी सम्हाल्न र मेरा नाबालक छोराछोरीहरू हुर्काउनमा समेत ठूलो सहयोग पुर्याउनु भएको थियो काठमाडौँ जस्तो महँगो ठाउँमा डेरामै बस्ने गरेको भए तापनि हामी दुवै पतिपत्नी जागिर भएका हुनाले बागबजारको एउटा गल्लीभित्र चारवटा ससाना कोठा भएको डेरामा बसेर छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउन सक्षम भएका थियौं तर अहिले वर्ष दिन जति हुन लाग्यो मानवीले जाग्री छोडेर आमाको स्याहार गरेर घर बस्न थालेको भन्न त मेरा मित्रहरू भन्ने गर्दछन् गोकुलजी तपाईँ बडो भाग्यमान हुनुहुँदो रहेछ वृद्ध भइसके कि असक्त आमाको सेवा गरेर बस्नुभएको छ के गर्नु हामीले चाहेर पनि आफ्ना मातापिताप्रति आफ्नो कर्तव्य निर्वाह गर्न सकिरहेका छैनौँ प्रशंसा सुन्दा कसलाई राम्रो नलाग्ला ना र तर आमालाई आफूसँग राख्दा बिहोर्नु पर्दाको भोगाएको मर्मलाई मैले मात्र होइन मेरो परिवारले समेत कसरी खेप्नु परेको छ त्यो मैले मात्र अनुभूत गर्न सकेको छु कहिलेकाहीँ म आफूलाई आफ्नै विगतको चौतारीमा पुऱ्याएर हेर्ने गर्दछु जहाँ मेरो बाल्यकालका समस्त क्रियाकलाप मेरी आमासँग भाँसिएका राउँदो बयसको बेला अचानक वैधव्यको माहार सहन बाध्य भएकी मेरी आमाले कसरी आफ्नो इच्छा आकाङ्क्षालाई बसमा पारेर जीवनभरि सङ्घर्ष गर्नुभयो होला ती कुराहरू सोच्दा सोच्दै म भित्रभित्रै भुटफुटिन्छु आहत हुन्छु जुन आमाले दस नङ र खिया अर्काको कुटो कोदालो गरेर मलाई हुर्काउनु जुन आमाले आफ्नै जेठाजु देवरहरूबाट अनेकौँ लान्छन् अपहेलना सहेर आफ्नो लक्ष्य प्राप्तिको निम्ति अडिक भई मलाई शिक्षाको बाटोतिर अग्रसर हुने वातावरण सिर्जना गर्नुभयो आज उनी सङ्घर्षशील मेरी आमा अर्धपक्षघातको शिकार भएर मबाट समेत टाढिनु परेकोमा लज्जाबोधले म भित्रभित्र गलिसकेको छु तर पनि मेरी आमा मेरो परिवारमा हटाउन सक्नु भएको छैन कुरालाई म सहरीकार्न बाध्य भएको छु करिब चौध महिना अघिको कुरो हो बिहान ओछानबाट उठ्ने आमा ढल्नु भएको थियो उहाँ आवाज सुनेर मानवी दगुर्दै आमा सुत्ने कोठामा पुगेकी थिए मानवी म मा पनि हत्तपत्त आमाको कोठामा पुगेको थिएँ आमालाई के भएको होला उठ्नै सक्नुहुन्न मानवीले आमाको पाखुरास मात्र उठाउने उपक्रम गर्दै भनेकी थिइन् के भो आमा के बो आमा भन्दै म पनि अत्तालिँदै आमालाई उठाउन पुगेको थिएँ तर मेरो प्रयास पनि निरर्थक भएको थियो आमला तुरंत अस्पताल लगे जचाइयो अस्पताल का डाक्टर रुली आमाला जांचे वहां पक्षीघात को शिकार भाई ठहर करे आमा अस्पताल दा। में बसर घर वाको वहां को दाइने हाथ और खुट्टा में भर नापी वहां बिस्तार पाइला चले रिंडने समय होम स्वस्थ भर घर आने भाग में मसाध खुशी थे तर मेरे परिवार में भी आमा को शारीरिक समस्या अनेकौ प्रकार का समस्या सीर्जना दाइने हाथ प्रयोग कर आमा खान खान सकून्न थी किनवी कि मैं आम खाना खुआउं पर्द्योग तर खास गम्भीर समस्या चाहिँ के थियो भने आमासँग सम्बन्धित कतिपय क्रियाकलापहरू आमाका नियन्त्रणमा थिएनन् वहाँ कहिले ओछ्यानमा त कहिले कोठामा जैंतै मलमूत्र त्याग गर्न लाग्नुभएको थियो आमाले जताततै मलमूत्र चुहाउँदै हिँड्ने गरेकाले सारा घर गर डुङडुङ्ती गराउन थालेको थियो फोर पारेको लत्ता कपडा धुनका लागि मान्छे राख्न खोज्यौँ तर त्यस्तो फोहोरी काम गर्नुभन्दा तबहरू भोकै बस्छौँ भन्ने जवाफ पाइयो मानवी र म भएर आमाका फोर लत्ता कपडा सफा गर्थ्यौँ घर सफा गर्थ्यौँ तर पनि घर उस्ताको उस्तै फोहोरी र गनाउने हुन्थ्यो आमालाई नुहाइदिने र कपडा धुने क्रममा कैयौँ पटक हामीले बान्ता समेत गरेका थियौँ तर पछि बानी परेर होला जति नै घिन लागे पनि बान्ता चाहिँ हुन छाड्यो मेरा छोराछोरीको हाल पनि बिहाल भएको थियो उनीहरूले त राम्ररी खाना पनि छोडिसकेका थिए आसे दुख यस्तै हो भने तिनीहरूको पढाइ लेखाइ पनि खत्तम हुने भयो मेरो त विदा पनि सिद्धियो अब उही बेतालाई पनि विधामा बस्नुपर्छ पैसाले कसरी पुर्याउने हो घर कसरी धान्ने मानवी विरक्तिर भन्दै गर्दथ्यो सत्य भन्नीय मेरी आमा को अवस्था हर वक्त मानसिक तनाव चलि थे तर विवश थे महीना सकें कहीं तो मैं आमाला बेसरी झपारने कर बिछारी मेरी आमा मैं वहां हका वहां सानी बच्ची झार खुमचा आंखा आंसू छछ्का विवश दृषि ले हेन्न निर्दोष घात सहन न सको आंखा सोता आंसू धारा बग्दे हामीले आमालाई उहाँको कोठाबाट निस्केर अन्य कोठातिर आउन जानलाई प्राय निश्चित गरिदिएको जय भएको थियो उहाँलाई दिएको कोठाबाहेक अन्य कोठामा उहाँले पाइला राख्न साथ हामी भन्ने गर्दथ्यौँ आमा जानुहोस् आफ्नो कोठामा गएर सुत्नुहोस् हाम्रो आदेश सुनेपछि आमा केही बोल्नुहुन्न थियो तर उहाँको आहत दृष्टिले मलाई धेरै कुरा भनिरहेको हुन्थ्यो हाल प्राय दुई महिना जति भएको छ आमाले एउटा नौलो चाला देखाउन लाग्नुभएको छ त्यो के भने हिजो आज आज आमा हाम्रो आँखा छालेर सुटुकको घरदेखि बाहिरिनुहुन्छ कैंयौँ पटक आमालाई कोठामा नपाएर हामीहरू अत्तालिँदै टोल छिमेक र बाटाघाटा चहार्दै हिँड्छौँ अनि कहिले उहाँलाई कुनै रुखको छारीमा बसेको भेट्छौँ र कहिले दायाँ खुट्टो लतार्दै बाटामा हिँडिरहेको भेट्छौँ आमा तपाईँ किन यसरी हामीलाई दुःख दिनुहुन्छ तपाईँको स्याहार सुसार गर्नु परेको हुनाले मैले जागृतसमै छोड्नुपर्ने भएको छ काठमाडौँ जस्तो ठाउँमा एउटाको कमाइले घर धान्नु र तपाईँलाई औषधि उपचार गर्नु कस्तो गाह्रो हुन्छ त्यो तपाईँले बुझ्न सक्नुहुन्न भएन यसरी जति बेला मन लाग्यो त्यति बेला आफू खुसी उठेर ऋणिदिने अब त साह्रै वाक्क लागिसक्यो प्रायःजसो आमाको अघि आफ्नो मनमा उठेको गुनासो यसरी नै पोख्ने गर्दछन् मानवीय आमाको सारा क्रियाकलाप हेर्दा उहाँ बिस्तारै आफ्नो सुरुहरू आउँदै हुनुहुन्थ्यो नत्र मेरी आमा आफ्ना कारणले अरूले दुःख पाएको हेर्नै नसक्ने मान्छे हो त्यो मलाई थाहा छ हेर्नुहोस् अब मैले जागिर नगर्ने हो भने घर चलाउन र बच्चाहरू पढाउन सकिँदैन अति भयो अब कुनै न कुनै उपाय त गर्नैपर्छ मानवीले प्रायःजसो मसँग भन्न थालेकी छन् म के गरौँ जति जति आमाको अनौठो र अप्रिय क्रियाकलाप बढ्दैछ त्यति त्यति मानवी र मेरो माझमा वैमनस्य बढ्दैछ भएन हिजो त आमा लागेको लुगा समेत पुकालेर नाङ्गै बस्ने र मौका पाउन साथ फुत्त कोठाबाट सडकमा पुग्ने गर्न लाग्नुभएको छ कहिलेकाहीँ त आमालाई खोज्नको निम्ति सारा दिन भौतारिँदा पनि कुनै सिप नलागी प्रहरी चौकीमा गएर खबर गर्नुपर्ने अवस्थासम्म आएको छ एकातिर मेरो जन्मदात्री आमाको यस्तो दयनीय अवस्था अर्कोतिर पत्नी र छोराछोरीको गणगन अनि दिनदिनको बढ़दो महँगीको कारणले घरको खस्किँदो आर्थिक अवस्था यी यावत कुराले गर्दा म आफ्नै विक्षिप्त जस्तै भइसकेको छु अवस्थामा साध्यै रोगले ग्रसित भएर सुर हराएपछि मानिसको अवस्था कति दिन हिँडेर कति टिट लाग्दो हुँदो रहेछ यसरी अर्काको दयाको पात्र भएर जिउनुभन्दा त बरु मृत्यु नै सुखदायी होला आमाको दयनीय अवस्था देखेर म बारम्बार मनमा नै यसरी नै सोच्ने गर्दथे अब मेरो मनले पनि साँच्चै नै ररेस खाएको जस्तो भएको छ अस्ति त हामीले आमालाई कुनै वृद्धाश्रममा राखिदिनुपर्छ कि भनेर सरसल्लाह पनि गरेका थियौँ तर हामी छोराबुहारी हुँदाहुँदै पनि आमालाई वृद्धाश्रममा राखिदिँदा समाजले के भन्ला जोरीबारी कति आँसलान् भन्ने लाग्यो अर्को कुरो मेरी आमाको अवस्था देखेर कुन चाहिँ दे वृद्धाश्रमले उहाँलाई आश्रय दिला के पहिले कसैले मलाई सुनाएको एउटा हृदय विदारा घटना सम्झेर निकै बेरसम्म रिने गर्न पनि थालेको छु त्यो घटना यस प्रकारको थियो एक दिन करिब सय वर्षकी जस्तै देखिन एउटी कुप्री वृद्ध पशुपति मन्दिरको नजिकै बसेर रोइरहेकी थिइन अरे ती वृद्धालाई देख्दा निकै सम्पन्न घरकी जस्तै देखिन्थिन् अरे उनलाई त्यसरी रोएको देखेर वरपर भएका मानिसहरूले कौतूहलता उनीसँग सोधपूछ गरेछन् तर उनले आफ्नो भाषामा के उत्तर दिइसन् को नि त्यो कसैले पनि बुझेनछन् जे होस् रात पर्न लागेपछि उनलाई वृद्धाश्रम पुर्याइएछ गाश्रममा बसेपछि उनीबाट के कुरो थाहा पाइयो अरे भने उनलाई आफ्नै छोरा बुहारीले एकदिन यहीँ बस्दै गर्नु है हामी आउँछौ भनेर झोकियाएर छोडेका रहेछन् त्यो घटना सुनेपछि मैले उनका निर्दय छोरालाई धिक्कार्नुसम्म धिक्काएको थिएँ तर आज जब म आफ्नो अवस्थाबारे सोच्दछु तब मेरो हृदयमा कताकति त्यो छोराप्रति पनि दया जागेर आउँछ धन्मदात्री अशक्त वृद्ध आमालाई त्यसरी बिरानो देशमा अलपत्र पारेर एक्लै छोडेर जानुपर्दा उसको आत्मामा कति चिरा पर्यो होला कति धिक्कार्य होला उसले आफूलाई कति कल्पन्त्य होला ऊ आफ्नो कुकृत्य सम्झेर आफूले गरेको दुष्कर्मका लागि पश्चाताप गर्दै ऊ फेरि त्यस ठाउँमा आएर आफ्नै आमाको खोजी गर्यो होला त यस्तै यस्तै प्रश्नहरूले मेरो मथिङ्गललाई झकचकाइरहन्छन् के म आफ्नै आमालाई त्यसरी नै बिरानो देशमा निराश्रय छोडेर आएपछि शान्तिको जीवन बिताउन सकौला एउटी अबोध सानी बालिका जस्तै भइसके कि मेरी आमालाई म के गरेर पहिलेको जस्तै स्वस्थ अवस्थामा ल्याउँ के गरेर उनलाई सध्य पारौं म के गरौं मेरो हृदयमा यस्तै प्रकारका अनेक थरी कुराहरू खेल्छन् होइन म कति दिनसम्म यसरी आफ्नो आमाको र मेरो परिवारको दुर्गति बस्न सकूला र अस्ति घरबेटीले समेत त्यस्तो फोहोरी मान्छेलाई हामी राख्दैनौ अन्तै डेरा खोजेर सर्नु भनिसकेको छ कल्पनीय दुर्वस्थाले गर्दा मेरो जीवन पद्धतिमा समेत कत्रो नकारात्मक असर परिसकेको छ तर मेरी आमा भने आफ्नै संसारमा मग्न भएर एक्लै आफैसँग बात मार्नुहुन्छ हाँस्नुहुन्छ र आफूलाई मन नलागेको क्रियाकलाप गरेर रमाउनुहुन्छ अघि भर्खरै पनि मेरी आमा मेरो कोठामा बस्नुभएको थियो आमा जानुहोस् आफ्नो कोठामा गएर बस्नुहोस् मैले भनेको थिएँ आमा सदा चाहिँ केही पनि उत्तर नदिएर केही बेरसम्म मतिर हेरिरहनु भएको थियो आमा जानुहोस् न भने कोठा गनाइसक्यो मैले केही आजित भएर ठूलो स्वरमा भनेको थिएँ मेरे कहो सुने अनुहार में अच बड़ी मूजा पार्द मेरी आमा मुसुक का हाँ अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक आमा जानुहोस् हो यसलाई हामीले माया ठकुरीको आमा जानुहोस् कथा संग्रह संग्रहभित्रबाट वाचन गरेका थियौं यो वाचनसँगै आजलाई श्रुति सम्भीको समय सकिँदैछ प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी विदा चाहन्छौ शुभरात्रि